ी बढौंमा आज हामी विश्वका तीस भन्दा बढ़ी भाषामा अनुवाद भइसकेको केन स्कूलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात हाम्रै जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यम र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नु अघि केही एस्ता प्रश्नमा घोतलिने प्रयास गर्छौ जुन प्रश्नहरू हाम्रा विद्यालयका खाजा संसदसम्ममा बहसका विषय बन्ने गर्छन् जस्तै तिमीले त्यो अस्ति घर अगाडिको बाटो देख्यौ बन्न पाएको छैन बिग्रिसक्यो हाम्रा सड़क र पुल बन्नै नपाइकन कसरी बिग्रिन्छ हरेक वर्ष बनाउनु गरी किन बनाउँछन् युवा स्वरोजगार कोषको पैसा किन त्यतिकै जमाएर राखेको होला सरकारी बजेटको कहाँ कसरी प्रयोग भइरहेको हाम्रो कमाइबाट उठाएको कर कहाँ खर्च भइरहेको छ हामीले सरकारी था? काम कहिले जला घाम हुनुपर्ने चाहिँ किन सरकारी अस्पताल विद्यालय कार्यालयहरूमा गुणस्तरीय सेवा किन दिन नसकेको यी प्रश्नको जवाब खोज्न त्यति सजिलो छैन होला नभए त अहिलेसम्ममा यी समस्याको समाधान हामी अगाडि नै हुन्थ्यो होला तर पैसा कसरी खर्च गर्ने भन्ने बारेमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रेडम्यानले पैसा खर्च गर्ने चार तरिकाको प्रतिपादन नै गर्नुभएको छ मान्छेले पैसा केमा खर्च कसरी गर्छ भनेर बुझ्न अलिक गाह्रै हुन्छ तर एउटा यथार्थ चाहिँ के हो भने आफूले खर्च गरे बराबरको वा खर्च गरेभन्दा बढ़ीको उपयोगिता वा सन्तुष्टि भने मान्छेले खोजेकै हुन्छ तर यति हुँदाहुँदै पनि कसको पैसा कसका लागि खर्चदैछ भन्ने विषयले निकै महत्व राख्छ आफूले मेहनत गरेर कमाएको पैसाले घरका लागि सामान किन्दा होस् वा आफ्नो लागि हामी निकै धेरै सावधानी अप्नाउँछौ तर यदि अरू कसैले ल्याएर पैसा खर्च गर्न दियो भने हामी त्यति धेरै हिसाब किताब गरेर पैसा खर्चन्नौ होला यही सन्दर्भमा मिल्टन फ्रेडम्यानको पैसा खर्च गर्ने चार तरिकाले यी कुरालाई बुझ्न मद्दत गर्ला कि उहाँका अनुसार आफ्नो पैसा आफ्नै लागि खर्च गर्दा कम खर्चमा उच्च प्रतिफल वा गुणस्तरको चाहना राखिन्छ जस्तो आफ्नै लागि जुत्ता किन्दा यो पहिलो तरिका भयो अब दोस्रो तरिकाको कुरा आफ्नो पैसा अरुको लागि खर्च गर्नुपर्दा अलिक कम पैसा खर्च गर्न खोजिन्छ अनि प्रतिफल वा गुणस्तरको पनि अलिक कम नै ध्यान राखिन्छ जस्तै कुनै बिहे भोजमा जानका लागि कुनै उपहारका सामान किन्दा होइन तेस्रो तरिकाको कुरा अर्काको पैसा आफ्नो लागि खर्च गर्दा हामी खर्चको बारेमा अलिक कम सोच्छौं अनि गुणस्तरको चाहना वा माग बढ़ी गर्छौ जस्तै कार्यालयको पैसा खर्चेर घुम्न जाँदा कि कसो त अन्तमा खर्च गर्ने चौथो तथा अन्तिम तरिकाको बारेमा जानु अर्काको पैसा अर्काकै लागि खर्च गर्दा न त खर्चको बारेमा सोचिन्छ न त गुणस्तरकै बारेमा ध्यान राखिन्छ किनकि न त त्यो पैसामा तपाईँको मेहनत परेको हुन्छ न त त्यसलाई विचार गरेर गरिने खर्चको प्रतिफल तपाईँले पाउनु नै हुन्छ अघि शुरूमा जुन जुन प्रश्नको जिकिर हामीले गरेका थियौ नि त्यसको जवाफ अब सायद तपाईँले आफै जान्नुभयो होला बाटोघाटो किन चाँडै बिग्रिन्छन् वर्षै मर्मत गर्नुपर्ने किन हुन्छ सरकारी कार्यालय विद्यालयमा गुणस्तरी पैसा खर्च गर्ने तरिकाको बारेमा केही जान्यौं अब लागौ केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ यस अगाडिका अङ्कमा हामीले जुजुमान कसरी एउटा विरानो टापूमा पुग्न गयो भन्ने बारेमा यहाँलाई सुनाएका थियौं साथै एक सृजनशील महिलाप्रति त्यस टापूका मानिसहरूले देखाएको खराब व्यवहार बारे पनि हामीले जान्यौं अब लाग्छ त्यो बिरानो टापुमा जुजुमानका थप अनुभवहरू जान्नतर्फ घना जंगल बीचको सांगोरो बाटो अलि चौड़ा हुँदै गयो दिउँसो पूर्पुरो नै सेकिने लागिरहेको थियो यतिकैमा जुजुमान एउटा तालको छेउमा आइपुगे उनले अलिकति पानी झिकेर आफ्नो हात मुख धुन लागेकै बेला म भए त्यो पानी पिउन्नथे भने कसैले सतर्क गराउँदै कराएको आवाज सुने जुजुमानले वरिपरि हेरे घुँडा टेकेर तालको किनारमा बसे केही साना माछाहरू फलेकमाथि राखेर रा सफा गरिरहेका एकजना बुढो मानिसलाई उनले देखे त्यो बुढो मानिसको छेउमा माछा राख्ने एउटा डाली धागोको गोली र तीनवटा साना साना खम्बा माटोमा गाड़िएका थिए उनको नजिकै पुगेर जुजुमानले नम्रतापूर्वक सोधे के माछा मार्नु रमाइलो हुन्छ ती मानिसले माथितिर नहेरेक नै केही असजिलो मानी जवाफ दिए मैले आज भेटेका सबै यिनै साना मात्रै हुन् यति भनेर ती बुढा मानिसले माछा टुक्रा पार्दै आगोको रापमा पहिल्यै तारेका माछाहरूसँग राख्दै गए तापकेमा तारिएका माछाको निकै मिठो बास्न आइरहेको थियो जुजुमानले पहिले पछ्याउँदै गरेको पहेलो बुट्टेदार बिरालो पनि त्यही देखे त्यो बिरालो माछाका फालिएका टुक्राहरू खाइरहेको थियो त्यो देखेर जुजुमानको पनि मुख रसायो आफूलाई एक राम्रो माछा मार्ने माझीका ठान्ने मा जुजुमानले त्यो बुढो मानिसलाई सोध्न थाले तपाई माछा मार्ने बल्छीमा के के आहारा हाल्नुहुन्छ ती बुढो मानिसले सोचपूर्ण ढंगले उनलाई हेर्दै भने मैले बल्छीमा राख्ने चारोमा कुनै दोष छैन यस तालमा भएका माछा मध्ये सबैभन्दा राम्रा माछा त मैले नै समातेको छु माझीको एकान्तप्रिय स्वभाव देखेर एकैछिन चुप लागेर बसेमा उनीबाट धेरै कुरा सिक्न सकिन्छ भनी जुजुमानले सोचे नभन्दै त्यो बुढो माझीले उनलाई आफ्नो छेउमा आगो बस्न इशारा गरे र उनलाई केही माछा र केही पाउरोटी पनि खान दिए त्यो बुढो मानिसले बनाएको दिउँसोको खानाबाट थोरै मात्रामा भए पनि खाइदिनु पर्दा जुजुमानलाई अलि नरम पनि लाग्यो तर पनि उनले त्यो खाना हतारिँदै खाए दुब्बले खाना खाइसकेपछि ती बुढो मानिसले बोल्न शुरू गर्ला कि भन्ने विचारले जुजुमान शान्त भई बसिरहे वर्षौं अगाडि यहाँ ठूला माछाहरू समात्न सकिन्थ्यो तर ती सबै माछा समातिसकेका छन् अब खाली साना बुढाहरू मात्रै समातिन बाँकी छन् ती बुढो मानिसले दुखी हुँदै भने तर ती साना माछाहरू त बढ्छन् नि होइन र जुजुमानले सोधे ती बुढाले कम गहिराई भएको ठाउँमा उम्रिएको धेरै माछा लुक्न सक्ने घाँसलाई क्वार क्वार ती मात्रै रहे अह मानिसहरूले सबै माछा समात्छन् एकदमै साना पनि समात्छन् यति मात्र होइन मानिसले तालको छेउछाउमा फोहर पनि फाल्छन् हेर त ऊ त्यो बाक्लो मलको लेदो कति टाडासम्म फैलिएको छ कुरा बुझ्न नसकी जुजुमान अचम्ममा परे किन अरूले तपाईँको माछा लैजान्छन् र किन यसरी तालमा फोहर फाल्छन् त उनले सोधे ती बुढा मानिसले भने यो ताल मेरो होइन यो जंगल र खोला चाहिँ सबैको साझा हो यी माछा पनि सबैका हुन् जुजुमान एकछिन घुरीए के मेरा पनि आफूले नकमाए पनि ती बुढो मानिसको खाना बाँडेर खाएकोमा अब उनलाई कम दुःखको अनुभव भयो भा बुढो मानिसले भने त्यसो होइन सबैको हो भन्नु वास्तवमा कसैको पनि होइन जब यहाँ भएका माछा मेरो बल्छीमा अड्किन्छ अनि त्यो मेरो हुन्छ अल्लमल्लमा परेर जुजुमानले भने मैले बुझ्नै सकिन आफै एक्लै फतफताउँदै उनले दोहोर्याउँदै भन्न थाले सबैको माछा भन्नु वास्तवमा कसैको पनि होइन जब माछा पल्सीमा पर्छ त्यसपछि त्यो माछा आफ्नो हुन्छ के तपाईले ती माछाको स्याहार गर्नुहुन्छ वा ती माछा बढ़नमा तपाई मद्दत गर्नुहुन्छ जुजुमानले सोधे निश्चय पनि गर्दिन ती बुढो मानिसले खिस्सी गर्दै नाकेश्वरले भने जो कोही कुनै समयमा यहाँ आएर माछा मार्न सक्ने ठाउँमा मैले यी माछाको स्याहार किन गरूं यदि कसैले ती माछा लैजान्छन् या तालमा फोहर वा प्रदूषण गर्छन् भने त्यसपछिका सबै मेरा प्रयासहरू त खेर जान्छन् नि करूणादायी दृष्टिले तालको पानीलाई हेर्दै ती बुढो मानिसले दुखी हुँदै भने म यो ताल मेरो स्वामित्वमा होस् भन्ने चाहन्छु त्यसपछि माछा राम्ररी स्याहारिन्छन् पल्लो बेसीको गोठमा पालिएका गाई वस्तुझै मैले यी माछाको पनि स्याहार गर्ने थिएँ म ठूला र मोटा माछा तयार पार्थे अनि कुनै पनि माछा मार्ने वा तालमा फोहोर गर्ने मानिस मेरो नजिकमा त म आउन पनि दिने थिएनन् यस बारेमा तिमलाई म विश्वास दिलाउन सक्छु जुजुमानले बीचमै सोधे अहिले तालको व्यवस्थापन कस्तै हेर्छ त बुढो मानिसको चौरिएको अनुहार अझै कड़ा भयो उनले भन्न थाले यो तालको व्यवस्था हाल शासकहरूको परिषदले गर्छ हरेक चार वर्षमा परिषदका लागि शासकहरू छानिन्छन् त्यसपछि परिषदले प्रबन्धक नियुक्त गर्छ र मैले तिर्ने करबाट प्रबन्धकको तलब तिरिन्छ प्रबन्धकले चाहिने भन्दा बढ़ी माछा नसमातियोस् र तालमा फोहोर नफालियोस् भनी निगरानी गर्नुपर्ने हुन्छ सबैभन्दा हाँस उठ्दो कुरा त के भने शासकहरूकै साथीहरूले आफू खुसी माछा मार्छन् र तालमा मन परी फोहोर पनि फाल्छन् त्यो बुढा र जुजुमान दुवैजना चुपचाप केही समय बसिरहे र बतासले तालमा बनाएका छालहरू हेरिरहे जुजुमानले त्यो पहिलो बिरालोले टाउको उठाएर आफ्नो थालमा भएको माछाको टाउकोलाई सुंँदै क्वार्ती -क्वार हेरिरहेको देखे उनले माछाको टाउको बिरालोतिर हुछा आफ्नो पंजाले पहिले कुनै झगडामा चिरिएको एउटा कान भएको त्यो बिरालो एकदमै कड़ा देखिन्थ्यो बुढोमाझीको कथालाई सम्झाउँदै जुजुमानले सोधे के तालको व्यवस्थापन अहिले राम्ररी भएको छ ती बुढो मानिसले गुनगुन हुँदै भने तिमी आफै हेर मैले समातेका माछा अब त यस्तो लाग्छ जति प्रबन्धकको तलब बढ़दै जान्छ त्यति नै समातेने माछा पनि साना हुँदै जान्छ जाजा सम्पत्तिहरूप्रति मानिसहरू कम जिम्मेवार हुन्छन् र त्यसको दुष्परिणाम ती मानिसले नै भोग्नुपर्छ भन्ने कुरा जुजुमानको वर्खरको कथामा हामीले थाहा पायौं जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानु टापूमा जुजुमानको थप यात्रा अनि अनुभव हामी अर्को अङ्कमा प्रस्तुत गर्छौसै अघि बढौंको अन्त्यमा हामी आएका छौ समृ फाउण्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौं भोली कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौको अर्को अंक लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अंकहरू डब्ल्यूब्ल डब्ल्यू डट फेसबुक